भावना जागृति चेतना एकल को समिश्रणन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत गिन्द्रेको स्वागत छ एकल कविता वाचनमा आज हामी कवि अमर निराकार राईका साथ आइपुगेका छौं कवि अमर निराकार राईको कविता संग्रह मोहिनीले खोजेको अमृत कलश प्रकाशित छ अमर निराकार राईको उन्नाइस नोभेम्बर तेइस तारीकका दिन स्याङदेनटार अप्पर दंगिया रेलिङ दार्जीलिङमा जन्म भएको हो उहाँ त्रिभुवन विश्वविद्यालयबाट भर्खरै एमए नेपालीमा पूरा गर्नुभएको छ स्नातकोत्तर र योभन्दा अघि उहाँले स्नातक गर्नुभएको छ नामची सरकारी कलेज दक्षिण सिक्किमबाट आज हामी उहाँसँग उहाँका कविताहरू सुन्दै कुराकानी गर्छौं मोहिनीले खोसेको अमृत कलश पुस्तकका कवि अमर राईलाई हाम्रो कार्यक्रममा स्वागत छ कति भयो कविता लेख्न मैले कविता लिएको चाहिँ सानै प्राथमिक पाठशाला पढादेखि नै लेख्थे, 2003 हजार चाहिँ कविता जगतमा साहित्य जगतमा प्रकाशनमा आएको छु आएको कलिला औलाहरू भन्ने सामसामायिक साहित्यिक सङ्कलनबाट त्यसमा चाहिँ मेरो ईश्वर छैन नभन भने शीर्षक कविताबाट चाहिँ मेरो कविता यात्रा सुरुवात भएको तपाईँ नेपालीमा स्नातकोत्तर गर्नको लागि चाहिँ काठमाडौँ आउनुभएको हजुर र यहाँ बस्नुभयो हजुर होइन भाषाले हामी नेपाली तर नागरिकताले तपाईँ भारतीय हुनुहुन्छ हजुर नेपाली कविता नेपाली भाषामा तपाईँलाई मोह छ हजुर र आफ्नो भाषामा आफूले लेखेको कविताको सङ्ग्रह पनि प्रकाशित गरिसक्नु भएको छ यो कविता सङ्ग्रह मात्रै प्रकाशित गर्नुभएको छ कि अरू पुस्तकहरू पनि लेख्नुभएको छ योभन्दा पहिला पनि मेरो संयुक्त कृति अप्रत्याशित बिम्बहरू प्रकाशित भएको छ दुई हजार नौमा साथी लेखनाथ लेखनाथ छेत्रीसँग हामीले दुईजनाले प्रायः हामी दुईजना नै सँगै दौ दरियौँ अनि दुईजनाले कविताहरू लेख्थ्यौँ अनि दुईजनाको संयुक, संयुक्त संयुक्त कृति आएको थियो अब त्यसको नाम अप्रत्याशित बिम्बहरू कथा कविता सङ्ग्रह थियो त्यसमा ल अमरजी अब एउटा कविता हामी सुनेर अनि कुरा सुरु गर्छौँ कुन सुनाउनुहुन्छ म कविता सुनाउने क्रममा अहिले मैले जुन मास्टरको थेसिसको सट्टा मैले सृजन पत्र गरिरहेको छु सृजन पत्रमै सङ्ग्रहित एउटा मेरो बलुवाको सडक कविता सङ्ग्रह मैले तयार पारेको छु त्यसमा सङ्ग्रहित बाउको आँखा भन्ने कविता म वाचन गरेर सुनाउन लागिरहेको छ बाउको आँखा मेरो आँखाले सहर देख्ने थिएन बाउको आँखाले बगार नदेखिएको भए बाउको आँखाले मिरमिरे बिहानीको गोरेटो नदेखिएको भए मेरो आँखाले विद्यालयको दैलो देख्ने थिएन बाउको आँखाले काठको गोठाका हिसाबहरू नदेखिएको भए मेरो आँखाले पूर्वीय र पाश्चात्य सिद्धान्तका ग्रन्थहरू देख्ने थिएन बाउको आँखाले बाउको आँखाले देख्ने जिउँदो सपना, मेरो सपना हो मेरो आँखाले देख्ने सपनाको बिउ हो बाउको आँखाले देख्ने सपना बहुको आँखा भनेको मात्र आँखा होइन चरम चक्चु हो। जुन आँखा लोप्रस्वार्थदेखि मुक्त छ त्यसैले सधैँ त्यो आँखाले मेरो जीवन मेरो जीवन सफलताको रङले रङ्गिएको निस्वार्थ सपना देखिरहन्छ निस्वार्थ सपना देखिरहन्छ कवि अमर निराकार राईको कथा हामीले सुन्यौ अमरजी कस्तो हुन्छ कविता लेख्दाखेरिको पल के चिजले आफूलाई झकझकाउँछ मलाई चाहिँ कविताहरू लेख्दाको पल चाहिँ कस्तो कुन कुरोले चाहिँ मलाई झकझकाउँछ भन्दा चाहिँ आजको सामाजिक परिवेश अनि आजको समाजमा जुन एउटा हाम्रा युवा पिँढीहरू जुन दिशाहरू दिशा जो शिक्षित छ तर उनीहरूमा एउटा ज्ञानका कमीले गर्दा है ज्ञानका कमीले गर्दा उनीहरू यताउता दिशा भड्किरहेको हुन्छ त्यसले गर्दा मला चाहिँ मलाई के लाग्छ भने एउटा त्यो केति बेला क्षणलाई लिएर चाहिँ म कविताहरू लेख्न चाहन्छु र उहाँहरूलाई चाहिँ त्यहाँ आज अनि मेरो कविताबाट चाहिँ हरेक युवाहरूलाई चाहिँ युवा पुस्तालाई चाहिँ केही सन्देश मिलोस् भन्ने चाहिँ म लाग्छ र चाहिँ त्यही भावनाहरूलाई त्यही विचारहरूलाई लिएर चाहिँ म कविता सिर्जना गर्छु गर्छु कस्तो छ दार्जिलिङतिरको लेखनको परिवेश लेखनको अवस्था त्यहाँका कविहरू त्यहाँका अरू साहित्यहरू अलिक कुरा गरौँ कस्तो छ त्यो दार्जिलिङको लेखन लेखन चाहिँ कस्तो छ भने अब तपाईँहरूलाई पनि यादैछ हामी अब नेपाली मुलुककै भएर पनि त्यो दार्जिलिङ एउटा नेपाली मुलुककै एउटा भूभाग भएर पनि भारतमा बसिरहनु परिरहेको छ एउटा हामीले त्यहाँ एउटा ठुलो सङ्घर्ष गरिरहनु परेको छ एउटा हाम्रो त्यो माटो हाम्रै हो हामी त्यही माटोको मालिक हौ तर पनि त्यो माटोको हामी आफ्नो मालिक बन्न पाएका छैनौँ कसैले त्यो माटोको मालिक कसै बसेर हामीलाई त्यहाँका रैती जस्तो उनीहरूले है रैतीहरू जस्तो व्यवहार गर्छ अनि त्यसै हाम्रो चिनारीको सङ्घर्षहरू पनि हामीले गरिरहेका छौँ अनि त्यसै सन्दर्भमा हिजो आजका युवा कविहरूले त्यसै सन्दर्भमा कविताहरू लेखिरहेका छन् अनि हिज मनप्रसाद सुब्बाका मनप्रसाद सुब्बा सुब्बाका अगुवाईमा किनारी किनारीकरण किनारीकृत त्यहाँ एउटा अभियान चल्यो भने आज राजा पुन्या मनोज बोगोटीहरू जस्ता युवा कवि है उहाँसँग सक्रिय कविहरू उहाँ उहाँहरू जस्ताका नेतृत्वमा आज हस्तक्षेप आन्दोलन भइरहेको छ साहित्यमा हस्तक्षेप है यही त्यस्तै हस्तक्षेपी कविताहरू लेखिन्छ त्यहाँ अनि त्यस्तै प्रकारका कविताहरू किनारी किनारीकरण अनि हस्तक्षेप कविताहरू नै त्यहाँ लेखिन्छ किनभने त्यसमा चाहिँ हामीलाई हाम्रो अधिकारको निम्ति हामीलाई अधिकारदेखि पन्सा र त्यहाँ बङ्गाल सरकारले अधिकारदेखि पञ्चाइरहेको छ किनारा लाइरहेको छ अनि हाम्रो अधिकारमा उनीहरूले हस्तक्षेप गरिरहेको छ यी कुराहरूलाई हामी चाहिँ कवितामा ल्याउन चाहन्छौँ ल्याउँछ ठुलो आन्दोलन पनि थियो यस्तै विषयहरूमा हजुर होइन हजुर त्यति पनि कविताहरू फुरो तपाईँलाई हजुर फुरो त्यति बेलाका यहाँ तयार या छन् कि छैन मैले त्यति बेलाको पनि तयार पारेको छु तर त्यो निकै आन्दोलन चलेको थियो पछाडि फेरि यता केन्द्रसम्म कुरा गरिसकेपछि अनि के के भएर आन्दोलनलाई फिर्ता लिइयो हजुर होइन त हजुर त्यति बेलामा त्यो बेलाका जोसहरू साहित्यिकहरूमा त एकदम धेरै फुर्छ नि त साहित्यिक मान्छेहरूमा ओहो यस्तो विषयमा त मैले लेखौँ क्यारे जस्तो जोस चल्छ हजुर त्यस्ता केही कविता त्यस्ता कविताहरू छन् एउटा सुनौ त मैले त्यसै बेला लिएको कविता दार्जिलिङ अपडेट भारतको एउटा कुनाको नाम हो दार्जीलिङ भारतको एउटा कुनाको नाम हो दार्जीलिङ दार्जीलिङको चस्माले सधैँ देश दार्जीलिङको चस्माले सधैँ देख्छ भारत तर भारतको आँखाले फटक्कै देख्नै सकेन सकेको छैन दा अझै दार्जीलिङ काश्मीरमा गोली बारूद पड्किँदा दार्जिलिङको दार्जीलिङको सुकचेन गुम हुन्छ तर दार्जीलिङले गुमाएको मानव अधिकारको माग गर्दा दिल्ली सधैँ बहिरो हुन्छ देशलाई रोक लागेको छ किनभने धर्मको रङ छुट्याउने चस्माको कारखाना खोल्ने अभियान सुरु भएको छ दार्जिलिङ कुना हो दार्जिलिङ कुना होइन एक सुन्दर एक सुन्दर पवित्र साम्खा बन्न चाहन्छ तर दार्जिलिङको चानालाई पैसाको कालो रंगले, ढाकेर दार्जिलिङलाई सधैँ मुसा बिरालो खेल्ने अन्धेरो कुना नै बनाइराख्न चाहन्छ कलकत्ताले अन्धेरो गुनाले बनाइराख्न चाहन्छ कलकत्ताले यो तपाईँको राजनीतिक परिवेशमाथिको तपाईँलाई फुरेको कविता त्यति बेलाको होइन राजनीतिक जोसमा लेखेको हजुर अब हामी अलिकति सुन्दरताको कुरातिर हौ तपाईँ दार्जिलिङको सन्दर्भ प्रसङ्ग तपाई जन्मिएको ठाउँ तपाईँको धरती दार्जिलिङको सुन्दरताको लागि कति पर्यटकहरू जान्छन् नेपालबाटै पनि कति नेपालीहरू त्यहाँ पुग्छन् अलिकति दार्जिलिङको बारेमा बताउनुहोस् त दार्जिलिङ सबैले है म यहाँ आएँ नेपाल आएँ सबैले दार्जिलिङलाई अति नै मैले पनि सायद दार्जिलिङलाई सुन्दर कति महसुस गरेको छु भन्ने कुरा चाहिँ मलाई याद थिएन तर नेपाल जब चाहिँ आएँ तपाईँ तप कहाँबाट भन्दा चाहिँ म दार्जिलिङबाट भन्दा हरेक लगाएर दार्जिलिङ यस्तो हुन्छ दार्जिलिङको म उहाँहरूले कुरा गरेँ दार्जिलिङको बोली मिठो हुन्छ भन्ने कुराहरू गरेँ खै म कस्तो बोल्छु के बोल्छु त्यो मलाई याद छैन तर उहाँहरूले <गँँँग>। दार्जिलिङको भाषा शैलीहरू मिठो लाग्छ त्यहाँका मान्छेहरूले साह्रै हामीलाई संस्कार साह्रै एउटा अतिथि संस्कार साह्रै मजाले गर्छ भने उहाँहरूले सधैँ त्यो मसँग कुरा गरिरहन्छ अनि त्यसले गर्दा मलाई पनि यहाँ आएर चाहिँ अझै दार्जिलिङप्रति म जाग्यो मलाई दार्जिलिङ दार्जिलिङ बसेर चिनेकै रहेन मैले दार्जिलिङमै बसेर दार्जिलिङलाई नचिनिरहेछु तर मेरो आमा त्यसरी बोलिदियो बोल्दैन मेरो काका बडाबाउले त्यो यहाँ नेपाली जानेहरूसँग त्यसरी बोलिदियो बोल्दैन तर जसले पनि त्यसरी मिठो बोलिदिए तर मेरो लागि बोलिदिए अनि मलाई पनि के लाग्छ भने म पनि यहाँ नेपाल आएर पढिरहेको बेला मैले पनि त्यहाँ दार्जिलिङमाबाट यहाँ भविष्यमा आउने नेपालीहरूको लागि हाम्रा गोर्खेहरूको लागि अनि मैले पनि यहाँ केही केही गर्नु गरिराखिदिनुपर्छ भन्ने चाहिँ मलाई पनि लागेर मैले मैले पनि सधैँ नै यहाँ नेपाल, नेपालीहरूसँग है एउटा मित्रता गाँस्ने यहाँ नेपालका नेपालीसँग मित्रता अनि उनीहरूसँग सधैँ सद्भावना साटासाट गर्ने प्रयास गरिरहेको छु अनि उनीहरूलाई पनि त्यस भोलि त्यो आउनेहरूले जसरी मलाई गुण लागेको छ मैले उनीहरूलाई त चिन्दिनँ तर उनीहरूले गर्दा चाहिँ आज मलाई है एउटा स्नेह माया एउटा श्रद्धा अनि उनीहरूले मलाई विश्वास गर्छ त्यसैले गर्दा कस्तो छ त दार्जिलिङको भौगोलिक सुन्दरता चाहिँ दार्जिलिङको भौगोलिक सुन्दरता अब भन्नुपर्दा जस्तै त्यहाँ हाम्रो रङ्गित एउटा रङ्गित नदी भएको छ रङ्गितको पारीपारी एउटा पारी बस्ती छ अनि वारी ज वारीबारी त्यसमा हेर्नुपर्दा चियाबारीहरू छन् है त्यो चियाबारी र त्यो चियाबारीहरूमा बस्नेलाई कमान भनिन्छ अनि कमानमा बस्ने श्रमिकहरू हुन्छन् उनीहरूले चियापत्तीहरू टिप्छ अनि ती चियापत्ती टिप्ने ती चिया चियापट्टि टिप्ने कृषि उनीहरू उनी उनीहरू जो मजदुर श्रमिक मजदुर मजदुरहरू हुन्छन् उनीहरू चियापट्टि जा टिप्दै जान्छ अनि यताउता बस्ती त्यहाँ हाम्रो जीवनशैली दुई प्रकारको थियो एउटा चाहिँ बस्तीमा आफ्नै आफ्नै स्वतन्त्रतामा आफ्नै जीवन व्यतीत गर्छ भने यता कमानकोहरूले एउटा कुनै सरकार कुनै एउटा मालिकको अन्डरमा उनीहरू काम गर्छ अनि उनीहरूकै अन्डरमा काम गरेर उनीहरूले चाहिँ आफ्नो जीविका उपार्जन गर्छ तर पनि त्यहाँका मान्छेहरूलाई चाहिँ के छ त्यतिमै एउटा सन्तुष्टि चाहिँ छ उनीहरूलाई त्यस त्यतिमै एउटा आफ्नो त्यहाँ एउटा रमाइलो पनि छ त्यहाँ कञ्चनजङ्घाको एउटा सुन्दर दृश्य देख्न पाइन्छ त्यहाँ पारी फेरि टिस्टा नदी पारी एउटा सिक्किमको मनोहर दृश्य देख्न पाइन्छ सिक्किम कञ्चनजङ्घाहरू छन् है त्यसले गर्दा गर बतासेको डाँडाहरू अस्ति मजासँग बताइदिनु भयो कि दार्जीलिङमै पुगेको जस्तो हामी आँखा अगाडि दृश्य देख्दैछौँ अहिले कवि अमर निराकार राई उहाँसँग हुनुहुन्छ मोहिनीले खोसेको अमृत कलश उहाँको कविता संग्रह घर दार्जीलिङ जन्म पनि त्यहीँ भयो ब्याचलरसम्म त्यहीँ पढ्नुभयो नेपालीमा स्नातकोत्तर गर्नको लागि त्रिभुवन विश्वविद्यालय किर्तिपुर बसेर पढ्नुभयो र अहिले लगभग पढाइ सक्नुभएको अवस्था अब केही समय पछाडि फेरि आफ्नै घर फर्काउँदै हुनुहुन्छ के गर्ने हो त गइसकेपछि उताबाट जब म नाम्ची कलेज पढ्दै थिएँ त्यति बेला मेरा सरहरूले त्यहाँका शिक्षकहरूले तिमी चाहिँ म त्यहाँ कविताहरू लेख्थेँ अनि कविताहरू लेख्दा नै मेरो कविताहरू सुनेर अनि अगाडि त्यो डिबेटहरूमा पनि बोल्थेँ त्यो गर्दा चाहिँ तिमी चाहिँ गएर त्रिभुवन विश्वविद्यालय जानु तिमी त्रिभुवन विश्वविद्यालय गयो भने चाहिँ तिन वर्ष बादमा केही चाहिँ केही चाहिँ भएर निस्किन्छौँ जाउ भनेर चाहिँ उहाँले भन्नुभयो अनि म चाहिँ त्यसै कारणले गर्दा यता त्रिभवन आएँ साँच्चै नै यहाँ मैले धेरै मायाहरू पाएँ यहाँका केही भएर निस्किनुहुन्छ जस्तो लाग्छ अब अब चाहिँ मलाई लाग्छ कि साँच्चै केही चाहिँ भएर निस्किन्छ होला नि जस्तो लाग्यो यसो भन्नुको मतलब तपाईँ स्कुल कलेज पढ्दैबाट ट्यालेन्ट हुनुहुन्थ्यो कविताहरूमा हजुर बाघ वाद विवाद वक्तृत्व कलाहरूमा प्रखर वक्ताको रूपमा आउँदै गर्नुभयो शिक्षकहरूको आँखामा पढ्नुभयो अनि उहाँहरूले अझ बढी परिष्कृत हुनको लागि त्रिभुवन विश्वविद्यालय गरेर पढ्नु भन्नुभयो र त्यो अवधि अब पढेर फर्किने बेला पनि भइसक्यो तपाईँको कहिलेतिर जाने लक्ष्य अब मेरो बिस पन्ध्र बिस दिन चाहिँ होला जस्तो त्यसपछि फर्किन्छ तपाईँ भन्नुहोस् त ब्याचलरसम्म पढ्दाखेरिको तपाईँको त्यहाँको नेपाली विषयको पढाइ र यहाँ आइसकेपछि स्नातकोत्व गर्दाखेरिको नेपाली विषयको पढाइको बिचमा तपाईँलाई ब्रिज कत्रो छ यो पुल सेतु मैले हाम्रो चाहिँ है एउटा कुरा गर्नुपर्दा त्रिभुवन विश्वविद्यालयमा पढ्न पढ्न मलाई चाहिँ पहिल्यैदेखि नै एउटा इच्छा चाहिँ थियो मैले मलाई पनि भित्रैदेखि नै जागेको थियो एउटा इच्छा चाहिँ तर अझै सरहरूले त्यो उताका शिक्षकहरूले चाहिँ त्यसमा अझै नै ऊर्जा थपिदियो है अनि त्यहाँ चाहिँ मैले नेपाली सम्मान नेपाली सम्मान भनिन्छ चा। उता चाहिँ अनर्स लिएर पढ्नुपर्ने हुन्छ मैले अनर्स पढ्दै थिएँ नेपाली अनर्स उता पनि अनि त्यहाँ आएर यता पढ्दा चाहिँ कतिवटा कुरोमा चाहिँ हामीले जुन हाम्रोमा जुन उता चल्ने व्याकरण छ र यताको व्याकरणमा चाहिँ केही भिन्नता है यता चाहिँ मानक व्याकरणै चलाउँछ चा, नेपालमा चाहिँ भने हामीले चाहिँ उता चा, दार्जिलिङमा चाहिँ दार्जिलिङ सिक्किममा चाहिँ त्यो मानव व्याकरणको प्रयोग नगरेको जस्तो लाग्यो अन्त त्यसले गर्दा चाहिँ कतिवटा कुरोमा मलाई अप्ठ्यारो पनि आइपऱ्यो तर पनि धेरै कुरा चाहिँ सिकेँ मैले पनि धेरै सिक्छ यस्तो रमाइलो लाग्दैछ कि तपाईँसँग मैले कविता पढेर सुनाउनुहोस् न भन्नै बिर्सेछु अमरजी अब कविता सुन्नु पऱ्यो तपाईँको म कविलाई लिएर बसेको छु तर कुरा गरेर लट्ठो परेर बसेँ कविता वाचन गर्ने क्रममा यसै मैले क्रिसमस क्रिसमस जब हुन्छ है क्रिसमसमा थुप्रै साथीहरू क्रिस्चियानिटी साथीहरू थियो अनि उहाँहरूले क्रिसमसमा चाहिँ प्रभुको जन्मदिन लगाइरहेको थियो अनि त्यसैबारे चाहिँ मलाई एउटा कविता पुऱ्यो प्रभु जन्मन्छ भना मर्छ जब म काम क्रोत लोप अनि मोहलाई जितेर जिन्दगीको यात्रामा मानवताको एक सिडी उक्लिन्छु तब तब म भित्र तब तब म भित्रको बेताल होममा एउटा इसु जन्मन्छ बुद्ध जन्मन्छ कुनै दिन झुक्किएर भित्र इगो लोप स्वार्थ अनि क्रोधको क्रोधको क्रोधको आगो जागेको बेला म भित्रको कारावासमा कंश र यौदाले थुप्रै अबोध कृष्ण र यीशुको निर्मम हत्या गर्छ कुनै एक दिन यहाँ प्रभु जन्मन्छ बाँकी सयौँ दिन यहीँ नै प्रभुको मृत्यु हुन्छ हरेक मान्छेभित्र राक्षा, राक्षा, राक्षा मिठो कभीता, मिठो कभीता तर सबैले आडम्बरको भक्ति कात्रोले ढाकेर राख्छ राख्ने प्रयास गर्छ तर पनि देख्न देख्छ आफूले भित्र, आफ्नै प्रिय प्रभुको कुर्सी थाइ भएको अनि मान्छे कठपुतली बन्दै गएको मान्छे कठपुतली बन्दै गएको मिठो कविता मिठो कविता सुनाउनु भयो कवि अमर निराकार राईले हामीलाई अहिले सुनाइरहनु भएको छ यो स्नातकोत्तर पढ्दै गर्दाको बीचबीचमा पनि उता जानुभयो हजुर गएँ कति दिन जस्तो बस्नुभयो कोही कोही बेला त्यस्तो पनि म धेरै नै बस्नु पनि पऱ्यो त्यो जुन गत वर्ष गएको थिएँ त्यति बेला त म धेरै बस्नु पऱ्यो किनभने उता त्यो बन्दहरू भइरहेको थियो अनि त्यो बन्दहरू भइरहेको बेला चाहिँ म त्यहाँ धेरै बस्नु पऱ्यो त्यहाँ गएर बस्दा चाहिँ कोही कोही बेला त्यो डिमोनिटाइजेसन भएको बेला पनि त्यति बेला पनि म बस्नु पऱ्यो अनि अनि एउटा चाहिँ आज मलाई फेरि एउटा कुरा मलाई जोड्न मन लाग्यो यहाँ मेरो त्रिभुवन विश्वविद्यालयमा भएको घटना अनि त्योभन्दा चाहिँ डिबोनमा मोडिटाइजेसन पनि भइरहेको उता त्यो फेरि बन्द पनि भइरहेको त्यति मलाई अब घरमा पैसाहरू भए पनि मैले पैसा लिएर आउन सकिनँ पैसाहरूको अभाव पर्दा पनि मलाई एउटा के भने यहाँ त्रिभुवन युनिभर्सिटीका हाम्रा प्राढा प्रोफेसर हुनुहुन्छ है प्राढा कृष्ण घिमिरे सरले चाहिँ उहाँले मलाई आर्थिक आर्थिक सहयोग पनि उहाँले गर्नुभएको थियो है उहाँले ऋण दिएर मैले पछि अब त्यो जब त्यो बन्द खोलियो त्यसपछि आएर चाहिँ उहाँलाई त्यो पैसाहरू दिएर त्यसरी पनि उयो गरेको थिएँ अनि त्यसरी उहाँले मेरो कलेजको फीहरू पनि युनिभर्सिटीको फीहरू पनि तिरिदिनु भएको थियो अनि यहाँ हुँदा चाहिँ मलाई त्यस त्यस्तै प्रकारले गर्दा है उता पनि धेरै त्यो बन्दले गर्दा बस्नु कतिवटा पढाइहरूमा पनि मैले गर्न सकिनँ त्यसले गर्दा मैले सरहरूले चिताएको जस्तो उहाँहरूले सोचेको जस्तो राम्रो पढाइमा मैले प्रदर्शन गर्न सकिनँ तर पनि मलाई के लाग्छ भने त्यो मान्छेको बौद्धिकताको बौद्धिकताको चाहिँ बौद्धिकताको प्रशिक्षण त्यो एक घन्टाको परीक्षाले मात्रै हुँदैन तर भविष्यमा पनि चाहिँ गुरुदक्षिणा दिन अझै सो सरहरूलाई मैले गुरुहरूलाई अनि त्यस्तैभन्दै यो साहित्यमा <Ses> यहाँ उता गएर बस्दा बस्नु पऱ्यो धेरै बस्यो अनि उता गएर बस्दा के हुन्छ भने कोही कोही बेला यता बस्दा चाहिँ के हुन्छ भने यतै बसिरहँ जस्तो पनि भइरहेको हुन्छ कहिले उता फर्किनु भने उता जब गयो घर गएपछि फेरि काठमाडौँ कहिले आउने यो खालको चाहिँ भइरहन्छ कति मिठो कुरा सुन्दैछौँ हामी दार्जिलिङ घर हुनुभएका नागरिकका हिसाबले भारतीय तर उही दसैँ उही तिहार उस्तै निदारमा रातो टिका लगाएर आउनुभएको छ उहाँको घर आँगन पनि हाम्रै जसरी रातो माटोले लिपिन्छन् त्यही खालका ढेकीहरू जातोहरू गर्दै हुर्केको नेपाली परिवेशको नेपाली मन बोकेको एउटा कवि अमर निराकार राईसँग हामी बसिरहेका छौं उहाँका कविता सुन्दै कुराकानी गर्दैछौं एकल कविता बाँच्छन् उज्यालो रेडियो नेटवर्कबाट तपाईँ उज्यालो रेडियो काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट सुन्दै हुनुहुन्छ सम्भवत उहाँकै घरगाउँतिर दार्जिलिङमा बस्ने नेपाली दाजुभाइले पनि सुन्दै हुनुहुन्छ उज्यालो अनलाइन डट कमबाट र यो कार्यक्रमलाई उज्यालो अनलाइन डट फुर्सदको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अब म कवि राईलाई फेरि एउटा कविता सुनाउनु लगाउँछु अमरजी अर्को एउटा कविता सुनाउनुहोस् त मेरो अर्को कविताको शीर्षक छ रङ यो चाहिँ कति बेला लिएको भन्दा चाहिँ हाम्रो समाजमा एउटा सुन्दरताको सुन्दरताको होडबाजी हुन्छ होडबाजीमा त्यो सुन्दरताको हाम्रो गलत गलत प्रसारण पनि भइरहेको हुन्छ त्यसकै त्यो गलत प्रसार प्रसारणको कारणले नै आज है थुप्रै कस्मेटिक कस्मेटिक त्यो प्रडक्टहरूले चाहिँ बजार पाइरहेको छ जस्तै फियर एन्ड लभली त्यहाँ चाहिँ एउटा गोरो मात्रै सुन्दरता भन्ने तर एउटा कालो कालो हुने पनि कालो वर्णक पनि सुन्दरतै हुन्छ नि तर चाहिँ के भन्ने त भन्ने विषयमा चाहिँ मैले एउटा रङ भन्ने शीर्षकमा कविता लिएको छु रङ रङ कविता यस प्रकार छ हर हरदा हर दिन हररात हर हर टेलिभिजनमा देखिन्छ फियर एण्ड लभलीको विज्ञापन कति अनौठो गोरी मात्र सुन्दरता त्यो झुक्कियो कि हामीलाई झुक्काएको बुझ्दैन कसैले इच्छा पनि गर्दैन बुझ्ने सायद त्यसलाई रङको परिभाषा थाहा छैन होला यहाँ त थाहा छैन परिभाषा सुन्दरताको म त ब्ल्याक एण्ड लभलीको विज्ञापन हेर्न चाहन्छु किनभने गाउँको सड़कले सधैँ कहाँले अलकत्रासित मात्र अंकमाल गर्ने इच्छा पाल्छौ अमर निराकार राईको कविता मोहिनीले खोजेको अमृत कलश वहाँको कविता संग्रह पनि प्रकाशित छ यो कविता संग्रह सन् दुई हजार सोह्रको संस्करणमा प्रकाशित भएको हो र यसलाई अनुपम साहित्यिक प्रतिष्ठान स्याङजाले प्रकाशमा ल्याएको छ हामी कवि अमर निराकार राईसँग अरू कविता र कुराकानी लिएर केही बेरमा आउनेछौ उज्यालो भावना जागृति चेतना र प्रस्तुतिको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 कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरै देशभरिका विभिन्न रेडियो स्टेशनबाट तपाईँ एकैसाथ एकल कविता वाचन सुन्दै हुनुहुन्छ हामी आजको एकल कविता वाचनमा कवि अमर निराकार राईसँग कुराकानी गरिरहेका राई छौं अमर निराकार राईको जन्म दार्जीलिङको रेलिङ शहर स्याङदेनटार अप्पर दङ्गियामा जन्म भएको र वहाँले बीए नेपाली सम्मान नाम्ची सरकारी कलेज दक्षिण सिक्किमबाट गर्नुभयो र एमए नेपाली त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग किर्तिपुर काठमाडौँबाट गर्नुभयो उहाँको एउटा पुस्तक पनि प्रकाशित छ मोहिनीले खोसेको अमृत कलश र आज हामी उहाँका कविता सुन्दै वहाँसँग कुराकानी गरिरहेका छौं अमरजी तपाईँलाई फेरि स्वागत छ अघि हामीले यो मैले ब्याचलरको तपाईँहरूको पढ्नै मलाई अप्ठ्यारो भयो बिए नेपाली सम्मान भन्ने गरेको छ हजुर हो बानी नभइरहेको भएर मैले झुकिएँ झन्डैमा अनि ठाउँको नाम पढ्दा पनि झुकिएँ म दार्जिलिङ पुगेको छैन दार्जिलिङ रेलिङ के यो सहर हो हजुर रेलिङ मेरो त्यो गाउँ जुन उयो पर्छ त्यो त्यो एउटा वार्ड पर्छ त्यहाँ जो समष्टि पर्छ त्यो समष्टिको क्षेत्र त्यस अन्तर्गतको अप्परदङ्गिया भन्ने ठाउँमा चाहिँ अनि पढ्ने स्कुलकै नजिकै थियो हजुर त्यति बेला म रेलिङ रेलिङ मेरो उच्च शिक्षा चाहिँ रेलिङ हाई स्कुलबाटै भएको त्यो रेलिङमै थियो है अनि प्लस टू चाहिँ त्यहाँ रेलिङदेखि मेरो मेरो फेरि गाउँदेखि केही टाढा सुकिया सुखी हायर सेकेन्डरी स्कुलमा भनेको त्यहाँबाट मैले प्लस टू गरेँ अनि त्यसबाट चाहिँ म नाम्ची कलेजबाट चाहिँ सिक्किमतिर गएर पढेँ त्यहाँ पढ्नुभयो होइन त्यता बसिरहेको काठमाडौँ चाहिँ आउने भएको थिएन होला एकैचोटि स्नातकोत्तर गर्न आउनुभयो हजुर कि बिच बिचमा फाटाफुटा आउनुभएको थियो हजुर आएको थिइनँ एकैचोटि पढ्न हजुर एकैचोटि भर्ना हुँदाखेरिको प्रोसेस अलिकति भन्नुहोस् न कसरी हुनुभयो मलाई त्यति बेला चाहिँ केही थाहा थिएन त्यसमा पनि आज मलाई उल्लेख गर्नु मन लाग्यो एउटा अस्मिजिएम भन्ने एउटा गजल गजलकार हुनुहुन्छ यहाँ काठमाडौँ नेपालकै का। उहाँसँग चाहिँ मित्र मित्र थियो फेसबुक फ्रेन्ड थियो फेसबुकमा चाहिँ उहाँलाई उहाँ यसो हेरेँ त्रिभुवन युनिभर्सिटी नै पढेको छ अनि उहाँको उहाँलाई सोधेँ अनि उहाँले भन्नुभयो एकजना सर हुनुहुन्छ यो सरको लिङ्क दिनुभयो सरलाई एड फ्रेन्ड गर्नुहोस् विधान आचार्य भन्ने सर उहाँसँग आजसम्म भेटेको छुइनँ अनि उहाँले मलाई इन्फर्मेसन दिनुभयो अनि उहाँको जुन मलाई उहाँले इन्फर्मेसन दिनुभयो त्यही आधारमा चाहिँ म त्यही उहाँले भनेकै समयलाई समयमा चाहिँ यता काठमाडौँ काठमाडौँ आएँमा आउनुभएको थियो कि प्लेनमा गाडीमै आएँ अनि त्यति बेला आउँदा चाहिँ एउटा के पनि भएँ म उताबाट यता आउनुपर्ने तर नाकाबन्दी पनि भइरहेको है त्यसले मलाई अलिकति खल्लो खल्लो पनि लाग्यो है आफू अब नाकाबन्दी भइरहेको बेला नै म यता आएको थिएँ यहाँ आउँदा धेरै अब महँगाइहरू त्यसले गर्दा होइन अनि मलाई हुनु त मेरै अब मेरै देशमा बसे बसे मेरै देशले नाकाबन्दी गरिरहेको यता मेरो जाति उता मेरो देश यता मेरो जाति है त्यसलाई म मलाई एक प्रकारको पीडा पनि भएको थियो हजुर त्यता त्यतातिर दार्जिलिङमा एक किसिमको नाकाबन्दी चलिरहँदा यताका नेपालीहरूलाई पनि धेरै पीडा भएको हामीले साहित्यिक उहरूमा फेसबुकबाट पनि देख्थ्यौँ यो तपाईँले भने जस्तो हाम्रो जातिको प्रेम आफ्नै ठाउँमा छँदैछ हाम्रो साहित्य मुख्य मोटो रहन्छ र मुख्य मैले तपाईँलाई सोध्न खोजेको चाहिँ पढ्न आउँदाखेरिको पहिलोपटक काठमाडौँ देख्दाखेरिको अनुभव कस्तो भयो होला जस्तो लागेर सोधेको त्यति बेला मलाई के लाग्यो भने मलाई यति साह्रो लाग्यो मैले चाहिँ एउटा चाहिँ के गरे भने काठमाडौँ एउटा मोबाइल थियो मोबाइलमा काठमाडौँको त्यो म्याप चाहिँ मैले डाउनलोड गरेको थिएँ अनि त्यहाँ जाँदा चाहिँ त्यो म्याप आधारमा कहिले चाहिँ अब गाडीबाट पनि जानुपर्ने थिएछ कति चाहिँ म हिँड्दै गएँ है हिँड्दै जाँदा चाहिँ त्यो ठाउँमा टक्कै पुगेर चाहिँ यो हो कि होइन भनेपछि त्यहाँको मान्छेहरूलाई सोध्थेँ पनि भन्दा पनि जस्तै ट्राफिक प्रहरीहरूलाई गएर चाहिँ सोध्ने गर्थेँ अन्त यो ठाउँ चाहिँ यो हो त भनेर हजुर यही हो भन्थेँ उहाँहरूले अनि त्यसरी चाहिँ म कति ठाउँ चाहिँ घुमेँ है त्यसरी नै हिँडेँ अनि त्यस्तो प्रकारले चाहिँ हिँडे म तपाईँले घुमेको ठाउँहरू केही बेरमा सोध्छु एउटा कविता सुन्छु त्यस अनि फेरि तपाईँलाई मैले कुराकानीतिर लैजान्छु हुन्छ आउँछ म कविता सुनाउने क्रममा भ्यालेन्टाइन डे पनि आउँदैछ र भ्यालेन्टाइन डे माथि नै एउटा कविता सुनाउँछु अनि आधुनिक आधुनिक आज युगमा प्रेम गर्ने शैलीहरू धेरै परिवर्तन भएको छ त्यसै कारणमा चाहिँ मैले देखेँ त्यसै प्रसङ्गमा मैले एउटा कविता लिएको छु कविताको शीर्षक छ भ्यालेन्टाइन डे प्रेम र प्रेमी मायाको परिभाषा बदलिएछ कि कसो हिजो आज कतै माया देखिँदैन मात्र भाषणा भोको सियाल कुखुरा चोर्ने दाउमा साँझ पख जस्तै मायाको खोजमा भनौँ पकेट मैं, पकेट मैं, या त सम्भोगको खोजमा प्रेमी भनाउँदाहरू विलासी मन लिएर पकेटमा पकेटमा स्ट्रबेरी फ्लेभर बोकी प्रेमिकाको कोठामा भनौँ या कुनै छाला पसलमा आफ्नो सम्वेक शान्त भएपछि भन्छ लाचार स्वरले ह्याप्पी भ्यालेन्टाइन डे अनि प्रेमिकाको निधारमा खल्लो चुम्बन गर्दै चोर बिरालो झैँ कोठाबाट शुत्त निस्केर अन्जान भई हिँड्छ मनभरि माया होइन डर बोकेर प्रेम भनौँ कि त्रिशालुले तिर्खामा किनेर पिउने मिनरल्स वाटर उत्तर आधुनिकताले निलेको परिवर्तनको उल्टो परिभाषा नै भन्छु म पनि रिमालज्यू यो प्रेमलाई परिवर्तन र मानवताको बस्तीमा एटम्बोम विस्फोट गर्ने कस्तो आधुनिकता कतै मान्छेको साम्राज्यको पनि उल्टो गन्ती गन्ती त शुर कतै मान्छेको साम्राज्यको पनि उल्टो गन्ती त शुरू भएन एवं रमाइल संदर्भ मैं यहाँ जोड़ने मन लग् कवि अमर निराकार राई नहींी पढ़ना को आनेभा रहां दाजीलिंग बस् अंग्रेजी पढ़ना को दाजीलिंग जद्यापी जादे तर तंबी पढ़ना कोई यून तब भादा खेल कस्तो मेह अंग्रेजी पढ़ना को जे तबाईलाी को भोक लगे योबारे में आपको अनुभव अनुभूति कस्त हमी जस्त जे भाई को भूमि जस्तै अङ्ग्रेजी भाषालाई हेर्नुपर्दा अङ्ग्रेजीको स्रोत चाहिँ अब अङ्ग्रेजीको जुन केन्द्रबिन्दु चाहिँ अब इङ्ग्ल्यान्डलाई मान्छ है मान नेपाली विश्वमा इङ्ग्ल्यान्ड अङ्ग्रेजी भाषा राम्रो जान्नु हो भने अक्सफोर्ड युनिभर्सिटी अनि विश्वमा नेपाली भाषालाई राम्रोसँगले पढ्नु हो भने त्रिभुवन युनिभर्सिटी भन्ने जस्तै एउटा मलाई चाहिँ लाग्छ तर पनि हाम्रोतिर हाम्रोतिर पनि छन् नेपाली नेपाली पढ्नेहरू है नेपाली पढिन्छ तर पनि हाम्रोतिर पनि पढाइ हुन्छ यता आउँदा चाहिँ के हुन्छ भने पढाइ त बराबर नै हो तर पनि यता आउँदा चाहिँ के चाहिँ मलाई लाग्यो भने यता चाहिँ सरहरू यहाँका प्रोफेसरहरूसँग चाहिँ सहजता यति आत्मीयता छिटो घुलमिलो घुलमिल भएको थियो घुलमिल हुन सक्यो सक्दो रहेछ जस्तो लाग्यो मलाई हाम्रोतिर पनि हुन्छ होला तर म कति त्यहाँ मेरो साथीहरूले पनि कति अन्य युनिभर्सिटीहरू गर्दैछ हाम्रै हाम्रै दार्जिलिङतिर है दार्जिलिङ सिक्किमको तर त्यहाँको साथीहरूको म उहाँहरूको अनुभव सुनेँ उहाँहरूलाई उएर बिजबिजना गएर भेट्दा अनि र मेरो अनुभव बताउँदा जति म र यहाँ त्रिभुवन विश्वविद्यालयका प्रोफेसरहरूमा माझमा जति एउटा आत्मीयता छ तर उहाँहरू र उहाँहरू अनि उहाँहरूका प्रोफेसरहरूमा त्यति आत्मीयता नभएको है उहाँहरू एउटा हामी चाहिँ एउटा यहाँ फ्रेन्डली साथी जस्तै गर्नुहोस् सरहरूले कतिवटा दुःख दुःख सुखमा पनि उहाँहरूले आफ्नो उता चाहिँ स्नातकोत्तर हुन्छ कि नेपालीमा उता पनि हुन्छ तर तपाईँले त्यहाँको छोडेर यहाँ रोज्नु हजुर मलाई चाहिँ त्यही हो त्यहाँको हाम्रा टिचरहरूले पनि यहाँ चाहिँ एउटा के पनि हो भने एउटा साहित्यिक महल पनि छ काठमाडौँमा पढ्न बस्न खानको लागि सजिलो यहाँ कि त्यता विद्यार्थीको लागि मलाई हिसाबले सजिलो चाहिँ उतै लाग्यो किनभने रुम रेन्टहरू लिएर बस्दा चाहिँ उतै हो तर होस्टेलमा बस्दा चाहिँ मलाई यतै म चाहिँ प्रायः होस्टेलमै बसेँ होस्टेलमा बस्दा चाहिँ मलाई यतै नै ठिक ला सहज लाग्यो तर रुमहरू रेन्टहरू लिएर बस्दा चाहिँ उतै सहज हुन्छ नेपाल आएर पढ्न थालिसकेपछि कता कता घुम्नु पाउनुभयो त नेपालको नेपाल, नेपाल आएर यता आएर त कतै अब ढुल्न घुम्न डुल्न त पाइनँ किनभने युएसले गर्दा यहाँको एउटा सेमिस्टर सिस्टममा चाहिँ अब शास्त्र सेमिस्टर सिस्टममा चाहिँ के हुँदो रहेछ भने टाइटली पढ़ाई हुँदो रहेछ त्यसले गर्दा एटेन्डेन्स पनि अनि एटेन्डेन्सको पनि अनिवार्य हुँदैछ अनिवार्यता भएको कारणले गर्दा यताउता घुम्ने चाहिँ भएन तर काठमाडौँभित्र चाहिँ घुम्नु भयो हजुर काठमाडौँभित्र कुन कुन ठाउँ पुग्नु भयो गोदावरी श्याम्भू पुष्पलाल पार्क अनि पशुपतिनाथ धुलिखेल सागा चोबारहरू पनि हजुर रमाइलो लाग्यो सुनाउँ त हुन्छ एउटा कविता चाहिँ म भागेको छैन यो चाहिँ मैले उता आन्दोलन हुँदै थियो तर म यता ढुक्कै बसिरहेको थिएँ जस्तो है मलाई त्यति बेला चाहिँ के लाग्यो भने कतिले चाहिँ भन्दैछ त्यहाँका नेताहरूले है कसैले जे जे स्टेटसँग फेसबुकमा लेख्छ तिनीहरू चाहिँ बाहिर बसेर लेख्दैछ तिनीहरू चाहिँ दार्जिलिङको होइन भन्दा चाहिँ मैले चाहिँ त्यसलाई तिनीहरूलाई चाहिँ एउटा कविता मार्फत चाहिँ एउटा केही लेख्नु मन लागेको थियो म भागेको छैन भनेको त्यसै गत वर्ष लिएको यो म भागेको छैन म भागेको छैन भाग लिइरहेको छु मैले पनि आन्दोलनमा आफ्नो स्वतन्त्र आन्दोलनमा यहाँ यहाँ अन्त हुनुपर्छ अनि मात्र आरम्भ हुन्छ अन्त बिना आरम्भको अपेक्षा गर्दा सारा सृष्टि नै जड बन्छ सधैँ मेरा एउटा सधैँ मे सधैँ मेरो एउटा भूतको अन्त भएर वर्तमानको आरम्भ हुन्छ त्यही वर्तमानको अन्त भई भूत हुन्छ अनि एउटा अन्जान भविष्य मेरो वर्तमान बन्छ म सङ्घर्षपूर्ण वर्तमानलाई मेरो अतीत बनाउन चाहन्छु किनभने स्वर्णिम भविष्यलाई मेरो वर्तमान बनाएर देखाउन चाहन्छु मेरो मानचित्र हराएको देशलाई त्यो वर्तमानमा मेरो टाउको सुमसुमाउने मेरै एकमुठी आकाश होस् म भागिरहेको छैन उपनिवेश र दासत्वको मोसो दलेको भविष्यतिर मैले भाग रहेको छु युद्धमा आफ्नो अधिकारको युद्धमा आफ्नो बडा युद्ध मिठो मिठो गरी हामीलाई कविता सुनाउँदै हुनुहुन्छ गएको वर्ष दार्जिलिङमा भएको आन्दोलनका बेला आफूले यहाँ बसेर स्ट्याटस लेखिरहँदाखेरि अरूले व्यङ्गे गरेको हुनाले त्यो व्यङ्गेको उत्तर दिएर लेख्नुभएको कविता उहाँले हामीलाई सुनाउनु भयो पढाइ पनि सकियो अब तपाईँ केही दिनमा त फर्कनुहुन्छ दार्जिलिङ होइन उता गइसकेपछि के गर्नुहुन्छ उता गएपछि अब सोच्नु धेरै गर्छु भने सोचेको छु है प्लान केही बजन बनाउनु भएको होला प्लान चाहिँ बनाएको छु अब हाम्रो के हुन्छ भने उता गएपछि जस्तै अब प्रोफेसरको लागि एसिस्टेन्ट प्रोफेसरको लागि त्यो कतिवटा इक्जामहरू हुन्छ बस्नुपर्ने हुन्छ त्यो इक्जामहरूको पनि तयारी गर्दैछु है नेट इक्जामहरू भन्ने हुन्छ त्यसको लागि त्यसको तयारी गर्दैछु अहिले यतैदेखि नै नेपाली विषयको लागि नेपाली विषयमै केन्द्रित भएर पढ्नुपर्ने हुन्छ त्यस त्यसको पनि तयारी गर्दैछु अनि केही कलेजहरूतिर पनि एप्लाई गर्छु भने है पायो भने पढाउनको लागि हजुर पढाउनुको लागि चाहिँ अब अलिकति दार्जिलिङको साहित्यिक माहौलको कुरा गरौँ न होइन कस्तो खालको साहित्यिक माहौल हुन्छ कस्ता कस्ता कार्यक्रमहरू हुन्छन् साहित्यका जस्तो कविताको बेग्लै कथाको उपन्यासको के के कार्यक्रमहरू हुन्छन् जस्तो तपाईँले यहाँको त मार्केट अब बुझ्नुभयो नि होइन बजारमा उपन्यासहरू आइरहन्छन् कविता सङ्ग्रहहरू आइरहन्छन् गजल सङ्ग्रहहरू आइरहन्छन् तपाईँले एउटा पुस्तकै निकालिसक्नुभयो उतातिर हुँदाखेरि चाहिँ कस्तो खालका कार्यक्रमहरू हुने गर्छन् उतातिर चाहिँ कविताहरू कार्यक्रमहरू चाहिँ मासिक मासिक कविता मासिक भेटघाट भन्ने जस्तै एउटा कविता वाचन भन्ने हुन्छ है त्यसले गर्दा त्यस्तो भइरहन्छ अनि एउटा रविरोदनले चलाउने मा चलाउने कफी कविता त्यहाँ चाहिँ कफी कवितामा चाहिँ कुनै पनि एउटा विशेष एक दिनलाई हरेक महिनाको एक दिन एउटा विशेष एक दिनलाई दिन चाहिँ बारेर कुनै पनि एउटा स्टुडेन्टहरूमा भेटेर है कफी सर्जकहरू भेटेर त्यहाँ कविता वाचन गर्ने अनि रमेश रमेश भट्टराई रमेश भट्टराईले चाहिँ अहिले चलाउँदैछ उसले चाहिँ अब घर घरमा कविता कुनै एउटा सर्जकको घरमा गएर कविता कविता वाचन गर्ने कार्यक्रम अनि प्रवीण राई प्रवीण राईहरूले फेरि गान्तोकमा चिया कविता अनि आज जो आज आज मनोज बोगटीहरूले पनि चलाइरहेको छ अब उहाँहरूले दार्जिलिङमा एउटा दार्जिलिङ र सिक्किमलाई दार् दार्जिलिङ काठमाडौँलाई लिएर एउटा साहित्यिक महोत्सव गर्ने पनि उहाँहरूले गरिरहनु भएको छ अनि मनोज दा अनि राजा पुन्या दाहरूलाई म यहाँबाट उहाँहरूलाई धन्यवाद पनि गर्न चाहन्छु किनभने उहाँहरूले एउटा अभियान चाहिँ नेपालको सङ्ग्रिलासँग उहाँहरूले है सङ्ग्रिलासँग चाहिँ सङ्ग्रिला चा, भारत इन्डिया गरेर चाहिँ उहाँहरूले जुन एउटा कार्यक्रम चलाइरहेको छ त्यो पनि एउटा अहिले चाहिँ धेरै राम्रो भएर छ अनि कविता वाचनमा पनि उहाँहरूले सङ्ग्रिलामा पनि सङ्ग्रिला बुक हाउसमा पनि उहाँले धेरै अहिले गरिरहनु भएको छ अनि त्यहाँ गएर हाम्रा नयाँ नयाँ प्रतिभाहरू जन्मि जन्मिरहेको छ अनि जस्तै अनलाइन पत्र पत्रिकाहरूमा पनि अनि यस्तै प्रकारले अब कविता वाचनहरू भइरहनेछ अनि यो कविता हाम्रो दार्जिलिङको जुन हाम्रो पुस्ताहरू अहिले जुन कविता लेख्नेमा आइरहेको छ हाम्रो मेरो यो पुस्ता मेरो पुस्ताहरू मेरो उमेरमा पर्ने युवाहरू जति पनि युवा कविहरू फस्टाइरहेका छन् यहाँहरू फस्टाउनुमा चाहिँ सबैभन्दा ठुलो योगदान चाहिँ दलसिंह अकेला भन्ने सरको उहाँको उहाँको छ किनभने उहाँले चाहिँ हिमालय दर्पणमा पहिल्यैदेखि हाम्रो कविताहरू लिएर है उहाँहरूले चाहिँ एउटा परिचय जस्तो इन्ट्रोडक्सन लगाएर त्यहाँ हाम्रो कविताहरूमाथि सालोचना गरिदिएको हुन्थ्यो अप्रकाशित कविताहरूमाथि नै अनि त्यसलाई उकेरा स्तम्भ भनेर चाहिँ हिमालय दर्पण दैनिक समाचार पत्रमा चाहिँ प्रकाशित गर्नुहुन्थ्यो अनि त्यसले गर्दा चाहिँ धेरैले प्रेरणा र प्लेटफर्म पाए नै अनि तीबाट नै उठ्ने मौका पनि पाए त्यो राम्रो कुराहरू राखिदिनुभयो अब अझै तपाईँलाई शुभकामना अमर निराका राईजी तपाईँले अझ सम्बन्ध सेतोको काम गर्नुहोला दार्जिलिङ लिङ्गु र काठमाडौँको साहित्य नेपालको साहित्य जोड्नको लागि हामी लगभग अन्त्यमा छौँ मैले तपाईँलाई धेरै कविता पढ्न दिन नसक्ने भए एउटा कविता मैले तपाईँको वाचन गर्ने अनुमति माग्छु भगवान् शीर्षकको मोहिनीले खोजेको अमृत कलशबाट एउटा कविता वाचन गर्छु अनि हामी विदा माग्छौँ है त हुन्छ भगवान् म पनि भगवान् तिमी पनि म सुरुवात तिमी अन्त तिमीले म र तिमीलाई योग गराउने विभक्ति विचलन गर्ने कसम खाए पनि तर तिम्रो कसम पनि म तिमी ज्ञान अज्ञान तर दुवै भगवान आज़ा। म निराकार आकार तिमी अंतर्निहित भगवान तिमी शब्द म अर्थ अक्षर भगवान भगवान बिना तिमी रन अनर्थ अपूर्ण अशांति अपर्थ अपूर्ण अशांति भगवान तिमी रन जीवन जीवन को अर्थ भगवान भगवान शीर्षक हो वहां को यह कविता वाचन करे मैं अब हमी जादा जादे अमरजी कार्यक्रम सुनीस अर कवि अरू साहित्यिक साथीहरूले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ मसँग सम्पर्क गर्न चाहने कवि कवि साहित्य साहित्य प्रेमी साथीहरूले गर्न चाहने भने अमर निराकार राई फेसबुकमा अमर निराकार राई नेपालीबाट कि अङ्ग्रेजीबाट अङ्ग्रेजीबाट खोज्यो भने राख्नु भएको छ मैले आफ्नै फोटो राख्ने प्रोफाइलमा आफ्नै फोटो, फोटो राख्नु भएको छ हस् धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो कविताहरू सुनाउनु भयो हजुर हार्दिक धन्यवाद र शुभकामना तपाईँलाई हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद अनि तपाईँको मिठो आवाजमा मेरो कविता पनि भाचन गरिदिनु यस फेरि मेरो प्रिय मलाई मेरो मनपर्ने कविता नै तपाईँले भाचन गरिदिनु भयो मलाई धेरै खुसी लाग्यो धन्यवाद हवस् त कवि अमर राईसँगको यो बसाइसँगै आजको एकल कविता वाचन यहीँ पुरा हुन्छ प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत गिमिरे पनि अर्को सातासम्मका लागि विदा हुन्छौँ एकल कविता वाचन अर्को साता फेरि अर्का कविका साथ लिएर आउनेछौँ तपाईँसम्मको लागि नमस्कार शुभरात्रि